अडियो किताब एउटा सुन्ने किताब नेपाली साहित्य ज्वाइँ अब पिरिएर पो के गर्नु र कुनै उपाय भए गरौँ नत्र साहसँग कुनै आफ्नै इलम गर्नुपर्छ तपाईँसँग सबै चिज छ त्यति चिन्ता नगरे पनि हुन्छ हजुर जस्तो विद्वान मेहनती र अनुभवी कर्मचारी पनि भन्दैन भने यो सरकारले अब कसलाई चाहिँ राम्रो गर्ला हो बोक्रेमा धनमायाका घरमा पुगेर निकै बेर ज्वाइँका सामुन्ने बस्दा पनि नबोलेको ज्वाइँलाई देखेर शमशेरले भनेको थियो जाउँ उतै अलिदिन निरपोखरी कोरतिर पनि दुई भाइसँगै जाउँला हजुरको पनि मन बहलिन्छ म त लिन पो आएको झोक्र आएको ज्वाइँलाई ढाडस दिन खोज्दै भन्यो शम्शेरले दाजु मलाई कतै जान मन लाग्दैन सबैले कुरीकुरी गरे जस्तो लाग्छ सरकारको नमकको सिधा गर्दाहुँदी कसैलाई पनि काखापाखा गरिनँ कतिले ललाइफकाइ गरेर काम मिलाउन पैसा दिन ल्याउँदा पनि कहिले लिइन दाजु ती सबै कति खुच्चिङ गर्दै होलान् म त कतै मुख देखाउन नहुने भएँ ज्वाइँले अन्त पीडा पोखेर भने आम्मै नि ज्वाइँ पनि हजुरको त कुनै गल्ती छैन नि अब यो सरकारको नमकको सोझो गर्नेकै यसले भलो गर्दैन भने त यो सरकारको मगज बिग्रेको छ हजुरले शरम मान्नुपर्ने त म मा केही देख्दिनँ है गरेर खाएर झन देखिनु पर्छ त निराश हुनुहुँदैन उमेर छ धन पनि छ विद्या छ सिप पनि छ एउटा नोकरी रहेन केही छैन हिम्मत गरेर काम गर्नुपर्छ आफ्नो शिर आफैले उठाउनु पर्छ किन झुकाउनु ज्वाइँ हजुरले शमशेरले जोसिलो पाराले ज्वाइँलाई साहस दिन खोज्यो खोइ दाजु ऊ त तिन दिनदेखि कतै गएको छैन हो यत्तिकै बिस्तारामा लम्पसार परेको परे आज तिमीसँग त बोल्यो पो घरमा त उसको नोकरी गएको भन्दा पनि उसको व्यवहारको पो पिर परेको छ बाबा र आमा पनि कस्तो पिरिनु भएको छ आज पल्लो घरमा सत्यनारायणको पूजा लाउने भनेर बिहानैदेखि उतै जानुभएको छ धनमायाले आफूभित्र लुकाएको पोइको पिर दाजु समस्त पोख्दै भने तिमीले नोकरी खाएको भए पो पिर पतिले पत्नीलाई भन्यो त्यसपछि त्यहाँ कुनै कुरै भएन शमशेरलाई पनि ज्वाइँलाई अरू ज्यादा केही भन्न मन लागेन शमशेरले पनि नोकरी त खाएको छैन ज्वाइँले स्वास्नीलाई भन्ने निहुले उसलाई पनि भनेको हो जस्तो लाग्यो शमशेरलाई त्यसपछि शमशेरले पनि अँध्यारो अनुहार पार्यो धनमायाको अनुहारमा अझ अध्ययारो थपियो ज्वाइँको अनुहारमा उज्यालो सुरु देखेकै थिएन धन तर ज्वाइँलाई लिएर आउनु भनेर आमाले पठाकी छिन् मैले ज्वाइँलाई पनि अघि नै भनिसकेँ ज्वाइँको मन पनि अलि फुक्छ शमशेरले प्रसङ्ग अन्तै पुर्याउन खोज्यो धनमायाले पोहीको अनुहारमा हेरी आइमाईको जात माइत जाने भन्दा अलिअलि रौनक पनि देखियो उसको अनुहारमा बिहेको सोह्र दिने सायद बिताउन एक रात बाहेक ज्वाइँ कहिले पनि हाम्रो घरमा एक रात पसेको थाहा छैन मलाई त्यो घर पनि हजुरकै हो जाउँ जौँ हो आज त वातावरणलाई रसिलो पार्न खोज्दै ज्वाइँलाई हँसाउन खोज्यो तर ज्वाइँको अनुहारबाट खुशी टाढै भागे जस्तो लाग्यो उसलाई ज्वाइँले उसका कुरालाई पटक्कै सकाएरेनन् अब यस्तो बेलामा दाजु आउने जाने त पछिसम्म छँदैछ नि ज्वाइँले सकेसम्म नरम हुन खोजेर भनेको थियो तर वाक्यमा लुकाएर उसले खसालेको कठोरताले कता, कता दुख्न खोज्यो शमशेरलाई अब के गरौँ त यी चटपटाउँदैनन् शमशेरले आफ्नै मनसँग बोल्यो मनले पनि केही भनेन अब म जाउँ त धन ज्वाइँको हेर विचार गर व्यापारका काममा माथि डम्फू बजारमा मेरो एकछिन अल्मल छ म फेरि आउँछु शम्शेरले बिदा माग्यो ज्वाइँले हत्ता पत्ता हात जोडेर बिदा गर्यो धनमाया गाह्रो मानि मानि दाजुलाई बिदाको हात जोड्दै दाजुसँग बरन्डामा निस्के शम्शेरले देख्यो धनमायाका आँखा भरी आँसु थियो ज्वाइँको नोकरीको भन्दा पनि ज्वाइँको र ज्वाइँको व्यवहार देखेर बहिनीको चिन्ता लाग्यो उसलाई ऊ धेरै बेरसम्म धनमायासँग बसिरहन सकेन मन पोल्न खोज्यो धनमायाको केसमा हातले बिस्तारै सुमसुम्याएर ऊ केही नभोली फटाफट हिँड्यो पछि फर्केर हेरेन पनि ठुल्दाजु ठुल्दाजु छिट्टो घर आउनु रे आमाले भनी पठाएको हिराले आत्तिएर भनेको थियो हिरा दौड्दै आए जस्तो थियो निकै बेर सुहाँ सुवा गर्यो उसले शम्शेरले गोठमा आएको पनि धेरै बेर भएको थिएन बेला बिहानको एघार बजेको हुँदो हो आमाले किन लिन पठाइन् भर्खरै त आमासँग बसेर सुनके स्त्रीले पस्केको भात खाएर आएको म शम्शेरले मनमा नै किन कान्छा के भयो आमालाई सन्चो भएन कि के हो प्रत्यक्षतः शमशेरले भाइलाई सोध्यो तर भाइले जवाफ दिनु अघि नै उसको मनमा निकै कुरा आउन लाग्यो राति सुनकी श्री भुँडी दुखिरहेछ आजभोलि भन्दै थिए आमा पनि बिहाई पख निकै खोक्दै थिइन् एकैछिनमा के के हुन्छ के के बाउलाई पनि त सरसराउँदो छोडेर लास मात्रै भेटेको थिएँ हिरा अझै सुवास्वा गर्दै थियो दाजुको सोचमग्न अवस्था देखेर कि के हो ऊ केही नभोलि बसेको थियो त्यसो त हिरा दाजुसँग बढी बोल्दैनथ्यो हिरा मात्र होइन सबै भाइ बहिनीहरू उसँग बढी बोल्दैनन् शमशेर पनि कसैसँग जिस्कने फालतु कुरा गर्ने गर्दैन र उनीहरू पनि दाजुसँग अदब राख्छन् ए घरमा के भयो किन बोलाइन हँ आमाले शमशेरले पुन प्रश्न गर्यो मलाई के थाहा छैन दाजु धनुमाया दिदीको कान्छो देवर शङ्कर सोल्टी घरमा आएका छन् सोल्टीले आमालाई कुन्नी के भन्नुभयो आमाले भाउजूलाई बोलाएर भनिन् त्यसपछि आमा र भाउजू दुवै रुँदै थिए सोल्टी पनि रुँदै थिएँ अनि आमाले मलाई तिमीलाई बोलाएर ल्याउनु पठाएकी हुन् सबै रुन लागेपछि मैले त के पनि सोध्नु डर लाग्यो हिराको कुरा सुनेर शमशेरको मन कुनै अनिष्ट कल्पनाले गर्दा ढक्क भएर फुल्यो हे भगवान् के भयो नि अनिष्टको कुनै आकार प्रकार पनि आएन उसको कल्पनामा धनमायाका वृद्ध सासु ससुरा ससुरामध्ये कसैलाई के भयो कि उसको जिज्ञासालाई केही शान्त पार्न खोज्यो आफ्नो मनको ठाटो पाउले हिरा सुस्ताइसकेको थियो सिङ्गे दाजुलाई केही बेर गोठको सबै कामधाम अराइवरी हिरालाई अघि लगाएर ऊ घरतिर लाग्यो झन्नै आधा बाटो पुगेपछि मनका तरङ्गसँग सङ्घर्ष गर्दा गर्दै झट्ट उसले सँगै हिँडिरहेको हिरालाई सम्झ्यो हिरा कसरी घरमा थियो उता त आठ बजी नै स्कुल गएको थियो ए हिरा तँ स्कुलबाट किन छिटो घर आइस स्कुलबाट भागिस् प्रत्यक्ष हिरालाई हकारेर सोध्यो उसले हिरा हिँडाएको क्रममा नै असिन पसिन भइरहेको थियो दाजु चाहिँको प्रश्नले गर्दा उसको अनुहारमा रातोपोन बढ्यो र रा नागमुनतिरको भागमा थप्प असिना देखा पर्यो तर हिरा केही बोलेन शमशेर धेरै बोल्दैन पनि आज ऊ झनै बोल्ने स्थितिमा थिएन तर हिरा किन स्कुलबाट छिटो आयो भागेको हो भने राम्रो भएन उसको मनमा पीर थपियो पी सधैँ सधैँ घन्टाभर हिँडेपछि घर पुगिने बाटो आज दुवै भाईले पौने घण्टामा पार गरेका थिए हिरा त मभन्दा पनि छिटो हिँड्दो रहेछ घरको कान्लामा पुगेपछि शम्शेरले ठहर गर्दै हिराको फुर्तिलो शरीरमा आँखा पुर्याएको थियो शमशेर भने आफ्नो दोहोरो काठीले गर्दा पनि हिराभन्दा बढी नै श्वासमा गर्दै थियो शमशेरले घरतिर चनाको भएर कान तेर्स्यायो अह कुनै चालचुल छैन भान्सा घर निर पुगेपछि त्यहाँबाट त्यहाँभित्र शमशेरले चियाएर हेऱ्यो हर्कली चुलो पोद्दै थिए त्यसपछि ऊ सरासर आमाको कोठातिर लम् लं, लम्क्यो आमाका कोठामा हिराले भने चाहिँ निहुर्टो लगाएर शङ्कर बसिरहेको थियो दाई दाई आमा र सुनकेशले पनि चुपचाप बसिरहेका थिए मैले बहिनी राम मायालाई त्यहाँ देखेन शमशेरले शमशेरभन्दा अलिअघि नै हिरा त्यस कोठामा पुगिसकेको हुनाले शमशेरको उपस्थितिको पूर्व सूचना उसले दिइसकेको थियो नानी हामीलाई दैवले फेरि ठग्यो आमाले शमशेरलाई देख्नासाथ रुँदाहरू सुन्निएका आँखाले चिम्लिएर भनिन् शमशेर आमासँगै बसिसकेको थियो के भो कुरा खोल न कसलाई के भयो शङ्कर शमशेरले आमालाई अंकमाल गर्दै शङ्करलाई प्रश्न बर्यो शमशेरको प्रश्न सुनेपछि सुन केसरीले पनि घुँडामा लुकाएको आफ्नो टाउको उचाली शमशेरले सुनकेशरीका आँखामा पनि प्रश्नवाचक दृष्टि गाड्यो शङ्कर केही नबोलेर रुन लागेको थियो ज्वाइँले अपहत्य गरेछन् सुनकेशरीले गहभरी आँसु पारेर भनी सुनकेशरीको उत्तर सँगसँगै शमशेरलाई एकपल्ट सारा संसारै अँध्यारो भए जस्तो भयो एकैछिन विच्छेद जस्तो हुन पुग्यो शमशेर तर एकैछिनमा आफूलाई निद्राबाट बिउझेको जस्तो पायो उसले ऊ अब शङ्कर छेउ पुगेको थियो सोल्ती नानी के भनेको यस्तो त्यस्तो विद्वानले यस्तो मूर्ख काम गरेको हुनै सक्दैन शङ्करको हातमा समातेर शमशेरले भन्यो शङ्कर शमशेरको हात समातेर आवाज निकाल्दै रहन लाग्यो सोह्र सत्र वर्षको शङ्करलाई शम्शेरले बालकलाई जस्तै छातीमा टाँसेर अङ्गालो मार्यो शङ्कर एकछिन रोइरह्यो शमशेरले नरो भनी भनेनन् शमशेरले शङ्करको टाउको र ढाड मुसारिदियो शङ्करले पनि धक फुकाएर हुने मौका रोएरै सके जस्तो गर्यो त्यसपछि शङ्कर शमशेरको अङ्गालोबाट बाहिर निस्क्यो राति कुन बेला गोठमा पासो लाउनु भएछ बिहान झिसमिसेमै भाउजूले बिस्तारामा नभेटेपछि घरमा सबैलाई उठाएर खोजदा गोठालो त्यो बिजोग देखेर चिच्यायो हामीले हत्त नपत्ता डोरी काट्यौँ नारी छामेर बाबाले सकियो लिला सकियो अब भनेर सबैलाई माया मार्नुभयो तर गाउँघर सबैको सल्लाहले कुदाउँदै डम्फू सरकारी अस्पतालमा पुर्यायौँ अस्पतालको डाक्टरले जाँच पाँच गरेर बाबाकै कुरा ठहर गर्यो पोस्टमार्टम गर्न लागेपछि सबैले आजै चार बजे त्यहीँ भेला भएर चाचे खोलामा लाने सल्लाह भएपछि यता खबर गर्न त्यतैबाट म आएको शङ्करले सबै कुरा भनिसक्यो शङ्करको कुरा सुनेर शमशेरले नारीमा बाँधेको घडी हेऱ्यो बाह्र नागिसकेछ तिमीले केही खाएको छैन होला ए सोल्ची नानीलाई केही खुवाऊ शमशेरले भन्यो ए जहा हामीलाई त केही सुद्धि नै आएन बिचरा नानी बिहानैदेखि घरमा त्यस्तो भएपछि भोकै त छन् नि जाउ बुहारी छट्टे तातो बनाऊ र नमायाले पहिले नै त्यति कुरा पनि सम्झन नसकेकोमा आफूलाई धिक्कार्दै बुहारीलाई अराइन् होइन आमा मलाई केही खानु मन छैन केही पर्दैन भाउजू उठ्न लागेको सुन केसरीलाई हेर्दै शङ्करले भन्यो नानीले कस्तो कुरा गरेको म पुरी तरकारी बनाएर ल्याइहाल्छु सुनके श्रीले भान्सा पुग्न हतारिएर ढोकामा पुगी। नै भाउजु, केही नपकाउनुहोस् मलाई खानु मनै छैन भोक पनि लागेको छैन बरु दाजु हामी छिट्टो गरेर निस्कि पो यस्तो बेलामा के खाने दाजुलाई घाटमा ल्याउनु अघि नै एकचोटि घरमा पुगेर भाउजूलाई दाजुले भेटेर पो जानुहुन्छ होला हो भाउजू बिहानै बेहोस हुनुभएको थियो आमा पनि जिउ उति साह्रो सन्चो थिएन घरमा कोही थिएन शङ्करले हतारिँदै व्यवहारका कुरा देखाएपछि शमशेरले पनि बहिनीलाई सम्झ्यो अस्तिका दिन मात्रै उसको रातो सिउँदो सँगैको केश मुसारेको आफ्नो हात हेऱ्यो धनसँग को छ त उसले शङ्करलाई सोध्यो धनलाई सम्हाल्न भनेरै मैले साइलालाई साथ लगाएर माइलीलाई उता पठाइदिएको झुझेठा रनमायाले भनिन् ए त्यसो भए त ठिक छ शमशेरले आमाको कुरामा सही थप्यो बुहारी बेलुकी जमाएको दही राम्रो छ दही चिउरा र कोला ल्याइदेऊ न साना जमाइलाई छिटो पनि हुन्छ कोलासँग दही चिउरा अडिलो पनि हुन्छ पेटलाई रणमायाले ढोकामा उभिएकी बुहारीलाई आदेश दिइन् होइन आमा केही पर्दैन दाजु गइहालौँ कि शङ्करले उठ्न खोज्दै भन्यो कस्तो कुरा गरेको सानो ज्वाइ सद्गति नगरञ्जेल खाँदा हुन्छ केटाकेटी मान्छे बिहानदेखिको खाली पेट कलिलो उमेर यत्रो बाटो हिँड्नु छ जिउ त सल्याक्कै हुन्छ नि नानी त्यही दही चिउरा नखाइ त हुँदै हुँदैन रणमायाले जिद्दी गरिन् झट्टै जसो उठ्न खोजेको शङ्कर रणमायाको मायालु जिद्दी र आफ्नो पेटको भोकको ज्वालाले पनि आक्रमण गर्दै ल्याएकोले बसिरह्यो त्यसपछि ऊ केही बोलेन सुन केसरीले झट्टपट्ट द दहीको ठेकी चिउरा चिनीको भाडा, केराको काँयो र खानको लागि थाल कचौरा पनि नाङ्लोमा राखेर रा, ल्याइपुर्याई भुइँ घलैचाको एक छेउमा सरदाम समेतको नाङ्लो राखेकी मात्र थिए र नमाया जुरुक्क उठेर अघि बढिन् र आफ्नै हातले थाल सङ्करको अगाडि राखेर चिउरा हाल्दै केरा ताचेर हाल्न लागिन् सुनकेशरी पनि पानी दिन पुनः त्यहाँबाट बाहिर निस्किन् शङ्कर केही नभोली खाइरह्यो र रनमायाले थपी थपी खुवाइन् भोकले त्यसबिग्न खरिएको शङ्करले खान नमानेको देखेर बुढीलाई झनै शङ्करको माया लागेर आयो बिचरा नानी अतासिएर भोक पनि बिर्सेछन् रणमायाले मन मनमा मन भनिन् शमशेर र शङ्कर त्यहाँबाट हिँड्दा मध्यान्नको एक नागिसकेको थियो अडियो किताब एउटा सुन्ने किताब नेपाली साहित्य आवाजको माध्यम एउटा सानो